just cool Hijo ko ropai ko thakai metna aaja shivanaran haru koi pani khet ma gayena अब दुई चार दिनपछि त गाई साँडेहरूले बाली खाइदिने डर मानेर खेतमा सुत्न समेत पनि जानुपर्ने हुन्छ यसले पनि आज एक दिन आरामै ल्याउँ भने उनीहरू खेतमा नगएका हुन् त्यसैले आज पूर्णनारायण र हर्षनारायण दुईजना मात्र थिएनन् परिवारका अरू सबै सदस्यहरू घरमै थिए आज शिवनारायण घरमा बसेको मौका र नानी थकुको डाक्टरसँगको नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिवनारायणसँग नानी थकुको विवाहको कुरा चलाइन् उनले शिवनारायणलाई भनिन् नानी थकुलाई अब यसै राखी छोड्नु भएन ना शिवनारायण लक्का जवान भइसकेँ झट्टै बिहे गरिदिनु पर्यो नराम्रो कुरा सुनिन थालिसक्यो योभन्दा पनि नराम्रो कुरा सुन्नु पर्ला भनेर बिग्ने डर भइसक्यो मलाई त जे गरेर जे सहेर पनि यो एउटीको बिहे गरिदिऊँ हर्ष नारायणको बरु पछि गर्दै गरौँला त्यस्तो केही हतारो छैन नि मैले पनि यही सोचिरहेको छु आमा बदमास डाक्टर गोदत्त प्रसादको बिग्ने डर भइसकेको छ मलाई शिवनारायणले अलिक गम्भीर भावमा भने मलाई पनि डर भइरहेको छ त्यसको त्यसैले म भन्छु सोचेर मात्र भएन झटपट गरिहाल्नु पर्यो लतमाया भनिन् खोइ कसैले भन्नु आउँदैन हामी अलिक प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ समाजमा अलि अगाडि बढ्न बढ्न खोजे पनि नहुने अरू साधारण मानिसहरू जस्तै रूढी र परम्परा भक्त भइरहन भने हाम्रो मन मान्दैन अलि जान्ने बुझ्नेलाई फसाँदै हुँदोरहेछ फोनै गरेर कसैलाई दिनजाऊँ भन्नजाऊँ भनी हलुकै मात्र हुने देख्छु नानी थकु आफैले आफूलाई चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरिरहेको थिएँ उनले भने अर्काको पोइ बाबु भाबु बा... भएर बुढा भइसकेका साँच्चै भनौँ भने उसका निम्ति एकदम सिलपट दुलाखोजमा आँटिरहे आँटिरहेछ त्यो डाक्टरसित गएपछि जुलुम हुँदैन हुनसम्मको दुःख नपाउले उसले बाको पनि आफैले छानेर जाओस् भन्ने विचार थियो स्वतन्त्रता दियो भने स्वतन्त्रता दियौँ भने यस्तो फसादको समस्या आइरहेको देखेँ मैले आमा शिवनारायणले अलिक दिक्क मानेर भने रामबहादुरको कुरालाई रा नै सुनौँ कि उनी धेरैचोटि आइसकेका छन् उसको के कुरा उहीँ सुरुवा उही सुरमान सुब्बाको कुरा नानी थकुका निम्ति सुरमान सुब्बाले ज्यान थापिरहेका छन् रे उनीलाई दिए के होला मैले हेर्दा पनि नानी थकु भाग्यमानी हो नि ज्यान थापेर अर्का कि छोरीबेटी पाइन्छ तरु निश्वासनी पाइन्छ भने म पनि जान थापुला सुरमान सुब्बा तपाईँलाई हुन्छ भने नानी थकु आफैले पनि मन पराएर रोजेको डाक्टर गोदत्त प्रसाद कति कुराले चित्त पुजेन त मैले हेर्दा त डाक्टर गोदत्त प्रसाद सुरमान सुब्बाभन्दा सय गुणा बेस छन् त्यही धन दौलत मान मर्यादाको आँच चहक महक र बाफ रौनक देखेर भन्नुभएको होला त्यस्ता बुढासुढा कसैका पोइ बाबु र बासुना बासनाका निम्ति बिहे गर्न खोज्ने बेवाकुफलाई दिने कुरा मसँग गर्दै नगर्नुहोस् आमा म त्यस्तो अवैधानिक विवाहको समर्थन कहिले गर्दिनँ ना। नानी थकुको चिना उसलाई साह्रै मिल्छ रे सरदार नभई छोड्दैनन् रे त्यसैले दिऊँ कि भन्ने बिजासम्म पोखे कि सर भावमा लतमायाले ला, भनिन् राजै हुनेछन् भने पनि दिन्नौ उनकी छोरी मलाई दिएँ भने म काजी हुन्छु रे देलान यी सब भुलभुलैयामा यी सब भुलभुलैयामा हाल्ने बदमासी कुरा हुनामा यस्तो कुरामा कहिले फस्न नखोज्नुहोला सम्झाएको भावमा शिवनारायणले भनिन् उनलाई दिए नानी थक कुरा हामीले पनि अलिक सुख पाउन सकौँला भन्ने आशाले भने कि तिमीलाई मन नपरि नदिऊला लत्माईले भनिन् यस्तो पाप कहिले पनि नचिताउनुहोला आमा हामीले अलिकति सुख पाउने आशामा उसलाई बेच्ने यस्तो कुरा भुलेर पनि नसोच्नुहोला हामी जीवनभर दुःखैमा फँसेर अल्झेर रगडिएर मरौँ तर हाम्रो सुखको बदलामा हामीले आफ्नो बहिनी वा छोरी भतिजीलाई उनीहरूको जिन्दगीले दुःख सङ्कटमा नपालौँ तपाईँ मेरो यो मेरो यो कुरामा सधैँ ध्यान दिनुहोस् सम्झाएकै भावमा नम्रताका साथ शिवनारायणले भने ऊ तलसिन हामी मोही पोहोर सालको बारी तिर्न बाँकी नै छ सा। शास्ति गर्ला भन्ने पनि डर लाग्छ बाबु यही कुरा त मैले भनिरहेको हाम्रो अलिकति सुख सुविधाका निम्ति नानी थपको जीवन जिन्दगी होम् कस्तो खराब चिताउनु भएको आमा तपाईँले शिवनारायणले भन्यो के भन्ने त त्यसो भएर माधुरा आउँदा हुन्न भन्ने जवाफ दिइ पठाउँ त नतमाइने सोधिन् यस्तो कुरा नगर्नुहोस् भनी सिधा जवाफ दिई पठाउनुहोस् मिठो मसिनो कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने शिवनारायणले भने मैले तपाईँलाई भनिहालेको थिएँ नि देशी दानको मद्दत नलिनुहोस् बिना माघी एकाएक सहयोग एक पाउनु खतरनाक कुरा छ सुरमान सुब्बा कुनै मात्मा होइनन् जो कसैको दुःख जो कसैको दुःख पिरमा सह सहसार हुन्छन् जहाँसम्म मेरो अनुभव छ उनी एउटा धुर्त बदमास बेवाकुफ हुन् उनले बाललाई मर्न लाग्दासम्म पनि रुवाएका छन् आखिर त्यस्तै सिद्ध भयो कि भएन एकछिन चुप लागेर लतमाया बोलिन् त्यसो भए के गर्ने त भन्न आउने भन्न पठाउने कोही छैन आएका हामीलाई चित्त बुझ्दैन पुरा तरुनी पुरा तरुनी भइसक्यो फेरि डाक्टर गोदात्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना रात चौगुना बढ्दैछ लतमाया यी कुरा सुनेर शिवनारायणले अलिक गौर गरेर भने हामी जस्तै प्रगतिशील मानिसलाई आह्वान गर्नुपर्ला बरु फोने गरेर पनि लायक व्यक्तिलाई दिनुपर्छ म त भन्छु भर्सक अझ ना नानी थको आफैले नै त्यस्तो कुनै लायक मानिसको चुनाउ गरोस। लतमाया चुप बहिनी यतिकैमा सुरमान सुब्बाका मानिस रामबहादुर टुप्लुक्क आइपुगे आउँदा आउँदै रामबहादुर बोल्दै आए अहो शिवनारायण आज निस्कदा सगुन देखेकोले तिमीसित भेट्न पाउला कि भन्ने आशा मात्रै गर्दै आएको थिएँ तिमीलाई पाइहाले आज मेरो भाग्यले तिमी आज मेरो भाग्यले गर्दा तिमी खेत नगइकन घरमै बसिरहेका रहेछौ शिवनारायण सभ्यताको मर्यादा राख्न खुब जान्दथे आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागत सत्कार गर्ने बानी पनि भएको हुनाले शिवनारायणले रामबहादुरलाई खुब सत्कार गरे रामबहादुरलाई बसाइसकेपछि शिवनारायणले उनीसित आउनाको कारण का बडो नम्रताका साथ छोडे सोधे रामबहादुरले पहिलो दर्जाका रामबहादुर पहिलो दर्जाका धुर्ता मानिस थिए उनले आफ्नो आउनाको का खास कारण नबताइकन अर्कै कारण बताउने चाहिँ गर्दै भने रोपाको बेला भएको हुनाले सुब्बा साहेबले पठाउनु भएको हो उहाँहरूलाई किसानहरूको मर्का खुब थाहा छ रुपियाँको बेला रुपियाँ पैसा नभएर उहाँ नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्थामा उहाँलाई जाहेर्छ त्यसैले एकचोटि हेरेर आऊ भने उहाँले मलाई पठाउनु भएको हो भन कदाचित तिमीलाई कुनै कुराको मद्दत चाहिएमा उहाँ दिन तयार हुनुहुन्छ उहाँको दिललाई मेरो धन्यवाद छ उहाँको दयालाई म पनि सराहना गर्छु किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् तर रामबहादुरजी हिजो मात्रै मेरो रोपाइसकियो आशा छ यसपालि त सुब्बा साहेबको पोहोरको बाँकीतिरो समेत तिर्न सकुला सुब्बा साहबको अनुग्रह देखेर साह्रै खुसी भयो भनी सुनाइदिनुहोला शिवनारायणले हाँसेर सुमत साथ भने बडो खुसी लाग्यो म ईश्वरसँग पुकारा गर्छु तिम्रो खेतमा यसपालि राम्रो बाली फलोस् अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने भन शिवनारायण सुब्बा म विद्य गरिदिनेछु स्नेहपूर्ण भावना रामबहादुरले भने धन्यवाद सर तपाईँको यो कृपालाई पनि रामबहादुरजी अहिले मलाई केही खाँचो छैन कुनै कुराको जरुरत परेमा तपाईँहरू भइहाल्नुहुन्छ नि भन्ने याद गरी म भरोसा गर्नेछु खुसी मान्दै शिवनारायणले भने कतिजो तिम्रो खेतमा रोपाइ सिद्धिएको शिवनारायण सायद सबभन्दा सा पहिलो रोपाइ भएको यसपालि तिम्रै खेतमा हो कि रामबहादुरले भने सबभन्दा पहिले मेरै खेतमा रोपाइ भएको हो भन्न त म सक्दिनँ तर यसपालि मेरो रोपाई चाँडै नै सिद्धियो भन्नुपर्छ हाँस्दै शिवनारायणले भने त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन सुब्बा साहेबलाई त्यहीँ बिन्दी चलाइदिउँ है त हाम्रो सुब्बा साहेबको दिल ज्यादै फराकिलो छ कि शिवनारायण हिजो आज त्यस्ता देउता कहाँ पाउन सकिन्छ कत्रो विवेक हेर उहाँको भन त शिवनारायण तिमीलाई कस्तो लाग्छ सुब्बा साहिब रामहादुरले सुब्बा सुलमानको तारिफ गर्दै भने अँ त्यसै भन्नुपर्छ त्यस्ता मानिस कहाँ पाउनु त्यसैले मैले पनि जोर गरेको शिवनारायण तिमी सधैँ खेतमा हुने हुनाले तिम्री आमालाई जम्मै कुरा भनेर गएको थिएँ आज पक्का जवाफ दिन्छु भने तिम्री आमाले भनेकोले त्यस कुराको निम्ति म आज यहाँ आएको हुँ मेरो भाग्यले आज झन् तिमीलाई नै भेट्न पाएँ सिलसिला मिलाउँदै रामबहादुरले मौका छोपेर रा भने ए रामबहादुरजी तपाईँ नरिसाउनुहोला विनम्र भावमा शिवनारायणले भने तपाईँले गर्नुभएको कुरा नहुने भयो तपाईँलाई बिना सिद्धि झुलाएर आशा देखाइराख्नु मनासिब छैन मेरो त्यस्तो बानी पनि छैन सफा भनिदिन्छु म सफा भनिदिनँ म राम्रो थान्दछु कुराको मजबुन यही हो कि तपाईँले गर्ने गर्नुभएको कुरा हामीलाई बिल्कुल मन्जुर भएन किन दिक्क लागेको भावमा रामबहादुरले भने किन प्रश्नको म फेरि के उत्तर दिउँ हामीलाई मन्जुर भएन बस तपाईँ यति कुराबाटै सन्तुष्ट हुनुहोला शिवनारायणले गम्भीर जवाब दिए तैपनि के कति कुरामा तिमीहरूले चित्त बुझेन भन न रामबहादुरले कोट्याएर सोधे कुन कुरा चित्त नबुझेको बताउँदा रामबहादुरजी प्रष्ट थाहा पाउन चाहनुहुन्छ भने चित्त बुझेको कुरै कुनै छैन यसरी भने अझै प्रष्ट होला एउटा पनि कुरा हामीलाई चित्त बुझेन शिवनारायणले प्रष्ट भनिदिए तिमीले सुब्बा साहेबको साह्रै अपमान गरिरहेको शिवनारायण तपाईँ जे सम्झनुहोस् तैपनि तिमीले सम्हालेर बोल्नुपर्ने यसरी विसम्मत प्रकट गर्नु मन छैन निर्द जवाफ माग्नु भएको हुनाले चित्त नबुझेको कुरा बताएकोलाई नै तपाईँ अपमान बेसोमत इत्यादि सम्झाउनुहुन्छ भने अफसोसको कुरा छ रामबहादुरजी यसको फेरी म कुन शब्दले जवाफ दिइरहँ तै पनि तिमीले होसियार भएर जवाफ दिनुपर्ने उहाँ र आफ्नो अवस्था पनि त त तिमीले हेर्नुपर्छ सानो मुख ठुलो कुरा नहुनु पर्ने अलि रिसाएर रामबादरले भने अलि मुख सम्हालेर बोल्न सिक्नुहोस् रामबहादुरजी धेरै सहनु भनेको जसलाई पनि गाह्रो हुन्छ तपाईँ यस कुराको पनि विचार गर्नुहोला शिवनारायणले पनि अलि रिसाएर भने त्यसो भए त सुब्बा साहेबसित तिम्रो जोरी खोज्ने नै विचार छ त अलिक ठन्डा मगर सोच्ने काम गरेर शिवनारायण पसुताउनु नपरोस् धम्क्याएर रामबहादुरले भने के त यसको मानि यहीँ हो किसानका छोरा केही होइनन् किसान केही होइन त्यसमा मनुष्य केही छैन शिवनारायणले पनि अलि दह्रोरो भएर जवाफ दिए किसान राजा हुन् सम्राट हुन् देवता हुन् परमात्मा हुन् व्यङ्ग्य भावमा रामबहादुरले भने किसानमाथि व्यङ्ग्य हानेर तपाईँ यस्तो उपेक्षित कुरा नगर्नुहोला रामबहादुरजी तपाईँलाई म यो पनि बताइदिन चाहन्छु एकचोटिलाई मैले क्षमा गरेको छु किसान अरू थोक केही नभए तापनि तपाईँको अन्नदाता हो आफ्नो पसिना बगाएर समाज देशला र देशलाई पाल्ने रगत दिएर संसारलाई जिन्दगी दिइरहने एउटा त्यागी र तपस्यी जाति हो अझ योभन्दा पनि व्रत तपाईँ थाहा पाउन चाहनुहुन्छ जा भने पसिनाको परिश्रम पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबभन्दा ठुलो किसान हो जसलाई तपाईँ ईश्वर भन्न चाहनुहुन्छ जसलाई तपाईँ ईश्वर भन्न चाहनुहुन्छ कि परमेश्वर अथवा जे भन्नुहोस् बडो गर्वसाथ शिवनारायणले भने साह्रै व्रत भयो शिवनारायण झट्टै तिमी सामान लिएनौ भने म तिमीलाई साफ भनिदिन्छु मलाई अव सहन गाह्रो हुन्छ खुब रिसाएर रामबहादुरले भने धम्की देखाउने बानी हटाउनुहोस् रामबहादुरजी किसानका छोरामा जागृति आइसकेको छ जमाना पहिचानले बुद्धिमानी गर्नुहोस् तपाईँसित म यो प्रार्थना गर्छु यो तपाईँलाई मेरो सल्लाह हो गर्व शिवनारायणले भने के त तिमी आफ्नै बहिनी सुब्बा साहेबले दिँदै नदिने भयो अलि नरम जस्तो भएर रामबहादुरले भनेँ म फेरि पनि एकचोटि क्षेत्रमा माग्छु रामबहादुरजी कदापि फेरि यस्तो लवज ननिकाल्नुहोला म यसलाई गाली सम्झन्छु म यो पनि भनिदिन्छु फेरि यस्तो बकबग गर्नुभयो भने नतिजा यति नराम्रो हुन ना जान्छ कि मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ निकै रिसाएर ठुलो स्वरमा शिवनारायणले भनेँ ठाक ठुक आवाज सुनेर लतमाया हाकुमाया नानी थकु सबै उनीहरू कुरा गरिरहेको ठाउँमा आइपुगेँ शिवनारायणको घरमा भएका मानिस जम्मा भएको देखेर रा, रामबहादुरलाई अलिक शरम भयो उनले नरम भावमा भने तिम्रो बा अष्टनारायणले तिम्रो बा अष्टनारायणले दिने वचन दिइसकेको छ शिवनारायण मरिसकेका आफ्ना इमान्दार बाबुको वचन राख्ने काम गर तिमी आमा लतमाया पनि मन्जुरी छ सोध तिमी आमा त मौजुद छिन् मेरो पिताज्यूले यस्तो अनुचित मन्जुरी कहिले पनि दिनु यो बिल्कुल झुट हो कदाचित भुलले उहाँले वचन दिनुभएको साची हो र आमाको पनि मन्जुरी छ नै भने म यस कुराको कदापि समर्थन गर्दिनँ यस्तो अनुचित कुरामा आमा बाबु कसैको पनि कुरा सुन्ने र मान्ने कमजोरी कदापि गर्दिनँ अर्को त के साक्षात् नानी थकुलले नै मन्जुरी गरेको भए पनि म विरोध गरेर बिथोरिदिन्छु त्यसैले रामबहादुरजी तपाईँले कसैको पनि दुहाई गर्न फजुल छ शिवनारायणले प्रष्ट भनिदिए शिवनारायण म तिमीलाई समय दिन्छु राति सुत्दा खुब ठन्डा मगजले एकचोटि विचार गर र आफ्नो परिवारसँग पनि एकचोटि सल्लाह गर अहिले मात्र होइन तिम्रो भविष्य र तिमीहरूका सन्तानहरूको पनि सुख पाउने कुरा तिम्रो हातमै रहेछ केही सम्झाएको भावमा केही सम्झाएर भनेको भावमा रामबहादुरले भने रामबहादुरले यति भनसाथ शिवनारायण ऋषले आगो भई जुरुप्पका उठेर रा रामबहादुरको गर्दन समाउन पुगे दुवै हातले बेसरी रामबहादुरको गर्दन याच्च समाउँदै शिवनारायणले भने भन्साले बन अब के चाहन्छस् त लतमाया हाकुमाया नानी थकु सब छुट्याउन दगुरे उनीहरूले शिवनारायणलाई तानिरहे रामबहादुर ड डरले थरथर भएर ऐया भनी कराउँदै मुस्किलसित गर्दन चलाउँदै शिवनारायणको मुखतर्फ हेरेर भने छोड रामबहादुरको गर्दन छोड्दै शिवनारायणले भने शाहले यस पटकलाई पनि तँलाई दया भयो माफ भयो जा के त पोहोर सालको बाँकी बाली तिर्न आफ्नो यही पशुबलको भरमा पचाउने हिम्मत गरेको दुखेको गर्दन यताउति चलाउँदै रामबहादुरले भने तानमा परेको तिन सय के गर्छौ नि सुब्बा साहेबले अहिले लिएर आइज भन्नुभएको छ कसले भनेर ल्याइस् हामीले ल्याइदे भनेर हात जोडेका थिएनौँ लैजा तानको ताने खाँचो परेको छैन त्यसको पैसा तिरिरहन शिवनारायणले कड्केर भने रामबहादुरसँग यति भोलिसकेपछि शिवनारायणले लत्मायातिर हेरेर भनिदिए दिएर दे। पठाइदिनुहोस् उसको तान शिवनारायणले फेरि रामबहादुर रामबहादुरतिर हेरेर भने लैजातिर तानको ताने त ता पाँजीहरूको तानको खाँचो परेको छैन हामीलाई रामबहादुरको बेवाकुफी देखेर हाकुमायालाई पनि साह्रै झोक चल्यो मारिहाल्नु जस्तो भयो त्यसैले शिवनारायणले उसको तान दिइ पठाउने कुरा गरेपछि हाकुमायाले भनिन् के खाँचो छ त्यस बदमासलाई तान दिएर बोकाइ पठाइरहन त्यस बदमासलाई बेवकुफीलाई के उसको बेबकुफीको पुरस्कार तानस्वरूप दिने मूर्ख त हामीले गर्ने दिइयो लियौँ के फर्काइरहने मूर्ख त किन रामबहादुरतिर हेरेर रा, हाकुमायाले भनिन् जहाँ पच भयोतिर तान कागज भएको होइन जस्तालाई तस्तै दिन, ढि ढिँडोलाई त बदमाससित हामीले किन भलादमी हुनु परेको छ यहीँ तलै दण्ड भयो जहा पच भयोतिर तान नालिस गर्न जा हाकुमायाको कुरा सुनेर नानी थोकको खिस्सा हाँसिन् लतमाया केही बोल्न सकेनन् शिवनारायण पछाडितिर हेरेर आफ्नै स्वास्नीको साहसदेखि हाँसिरहे रामबहादुर एक शब्द बोल्न सकेनन् ढुङ्गाको मूर्ति झैँ उभिएर त्यसै जिल्ला परिरह्यो एकछिन वाल परेर देखा भने रिसले चुर भएर गए देखा भने देखा लौजा के गर्लास त शिवनारायण आज साबेकजी समयमा खेत गए आजदेखि उनले नानी थकुलाई पनि खेतमा लैजान सुरु गरे रोपाइसकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रात दिन खेतमै बस्ने बन्दोबस्त पनि शिवनारायणले गरे खास गरेर शिवनारायणको कोठाको एक परिवार खेतमै बस्न थाल्यो नानी थकु पुन पुरा पुन ना, पुनारायणकी सुवास्नी अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्कान्थ्यो शिवनारायणकी सुवास्नी हाकुमायाको निद अलिचर्को छ सा। सुत्न साथै उनी घुर घुर गरेर सिँगैदात खान सक्थिन् उनी सुतेको ठाउँमा आएर कसैले चाहे बाजा नै बजाओस् सितिमिती उनी चाल पाउँदैनथ्यौँ आज पनि हाकुमाया निधाउन निधाउन खोजिरहेकी थिइन् शिवनारायणले ठट्टा गर्दै भने छि कति सुत्नु पर्ने मानिस एकछिन ठट्टा त गर तरुनी नै होइन जस्तो बत्ती निभाएर अँध्यारो भइरहेको यो कोठामा आफ्नो दाँत देखाएर उज्यारो त पाएर सुतेको हेरेर बस्नु भन्यो भने सुतेको हेरेर बस्नु पऱ्यो भने मलाई शुक्लो पक्ष आउँदा कालो कपडाले छोपिदिएको जस्तो लाग्छ छि बुढो भइसकेर पनि कति ठट्टा गर्नुपर्ने आज म सुक्क हाँसेर आएकोमा अहिले भन्नु तिम्रो यौवनमा खेलिरहेका तिम्रो ती दुवै हाँस्दा र हिँसि परेका परेलाका ती दुवै पलहरूले उत्तिकै तान्दैछन् कहा तिमी मलाई बुढो भन्छौ शिवनारायणले हाँस पनि हाँसेर भने गालामा चौरी गरियो भने यता साथ उता साथ गरी घटिने जम्मा चौध होलान् अझ आफूलाई तरुणो भनाउन मन छ बुढो मानिसले ठट्टा गरेको देख्यो भने मलाई काउकुती लागेर आउँछ ठट्टाको भावमा हाएको मायाले भने म बुढो लागेँ अझै अर्को तरुणीसित ठट्टा गरे पनि हा भन्ने छैन कि म ठट्टाकै भावमा शिवनारायणले भनेँ छि चुप लागेर सुत्नुहोस् बाह्र पनि बजिसक्यो होला अर्कालाई निद आइसक्यो अलि नखराउँदै हाँको मायाले भनिन् निद आएको देखेर त नसुत्ता ठट्टा गर भनेर कराइरहेको निद नआएको भए ठट्टा पनि मिठो ठट्टा पनि त मिठो हुने थिएन शिवनारायणले मुस्कुराउँदै भने छि सुत्नुहोस् झट्टै तपाईँले निद नआए म निद नआएँ के त म त सुत्छु मलाई त आइसक्यो जाँदैन मुस्कुराउँदै हाँको भनिन् एकछिन ख्याल ठट्टा गरेर तर म खेतकुर नआएँ किरेँ घर त होइन सुतेर बिताउनलाई मेरी हाकुरानी ठट्टाको भावमा शिवनारायणले भन्यो ज्यापुकी छोरी ज्यापुनीलाई के को रानी भन्नुपर्छ त्यसो भए मलाई भन्न त राजा मलाई त मनपर्छ तपाईँ त झन् ज्यापुको छोरा त्यस्तै ते खेत कुरेर खर्पन बोकेर रा, कसरी रा, राजा हुन सक्नुहोला हुनै नसक्ने कुरा बर कुनै राजा कि स्वास्नी हुनसक् जान सकेँ म पनि रानी हुनसक्छु ठट्टाको भावमा आएको माइल भनिन् यतिकैमा खेतमा वस्तुभाव चरेको आवाज सुनेर शिवनारायण हातमा लोर लिएर कुद्दै गएँ रातको बेला हुनाले हाकुमाईले पनि शिवनारायणको पछि पछि दौडाँदै गएकी थिइन् आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी गाई चर्न आएको देखेर शिवनारायण धुमचक्क रिसाएका थिए रिसको झोकमा उनले गाईलाई सारे नै पिटे भैगो भोलि गाईलाई थाहामा बुझाइदिनु होला लिलाम भइहाल्छ यसका धनीलाई पनि ससाया भइहाल्छ यो बिचरा पशुलाई के थाहा उसको त हरियो बिरुवा पात खोजी गर्न चाहने स्वभावै हुन्छ अव्यवस्था साथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हाकुमाईले सम्झाउँदै भन्यो बल्ल शिवनारायणलाई बल्ल शिवनारायणको रिस मऱ्यो र ओसारमा पसे रिस शान्त भइसकेपछि सुत्नालाई पल्टाउँदै शिवनारायणले हाँस हाँस्दै ठट्टाको भावमा हाकुमायालाई भने आज तिमीसँग ठट्टा गरिरहनु नपाएको भए सायद म पनि निइसकेको हुन्थेँ नत्र बदमास गाईले आज हाम्रो रगत पसिना बगाएर बगाएको खेर पठाइदिने थियो भाग्य भयो आज तिमीसँग ठट्टा गरेको साथ थाना ले। को साथ रहे तिमी आउने भोलिपल्ट उठनारायण आज भर्खर जेठ को पंद्रह गत्ते तर इसी बरसात खूब भैर ने जेठ पंद्रह गत्ते भिपनी धेरे को असर सीद्धि यसपालि असार राम्रो हुने देखेर किसानहरू बिग्ने खुसी छन् शिवनारायणको खेतमा त झन् एक हप्ता अगाडिदेखि देखिने रोपाइ सिद्धिसकेको उसको परिवार त झन् विजेता चाहिँ प्रफुल्ल भएर फुलिरहेका छन् तर रोपाइको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइरहेको छ वर्षा अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइरहेको छ यसको कारण हो उनीहरूको यसको कारण हो उनीहरूको घर थोत्रो छ भत्किहाल्ला खसी हल्लाको अवस्थामा पुगिसकेको छ अलिकति पानी परे दुई तलासम्म चुइने भइसकेको छ अलि बढ्दा बतास आयो कि क्यारकुल र आवाज आउन थालिसकेको छ कारण पानी परेको बतास आएको दिन शिवनारायणको परिवारका प्रत्येक सदस्य डरले त्राही माग हुन्थे शिवनारायण खेतमा खान्थे सुत्थे शिवनारायणको माछाछिहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे सुत्थे आज घरमा भात खाइरहँदा पनि वर्षा भइरहेकाले पानी चुइरहेको थियो सबै सँगै भात खाइरहेका थिए भात खाँदै लत्माइले पूर्ण नारायणतिर हेरेर पनि खाइ नखाइ गरेर खाइ नखाइ गरेर पनि गरे यसपालि एउटा घर त बनाउने कोसिस गर बाबु मलाई त बिग्रै डर भइसकेको छ यस्तरी दिनका दिन पानी परिरहेको छ अझ मुख्य पानी पर्ने यहाँमै आएको छैन मैले पनि त्यहीँ विचार गरिरहेको छु आमा जे गरेर पनि यसपालि घर नबनाइकन हुँदै हुँदैन मलाई पनि बिग्रे फि फिक्री लागिरहेको छ पूर्ण नारायणले भात भने पाली बनाउन सकिएन भने त जग्गादेखि भत्काउन बिर्सिन हर्ष नाराले पनि सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यसपालिलाई बसा टाल्डुले मात्र गरेर भए पनि एउटाको चिन्ता मेटाउने कोसिस गर बाबु अलि अनि माया लाग भावमा लतमार्य भने अब त म पनि धेरै दिन बाँचुला जस्तो लाग्दैन नानी थकुर र हर्ष नारायण यो व्यवहार सिद्धाउन पाएँ मरे पनि हुने भइसकेँ खोई नानी थकुलाई पनि कसैले भन्न आउँदैन फोनै गरेर पनि असल दुला खोज्न खोज्ने गर बाबु हो त्यसो गर्दै म केही नराम्रो देख्दिनँ म हर्षनारायणलाई पनि कतिजना केटी खोजिसकेँ हामी गरिब भएर हो कि भेटाउनै सकिन्न तिम्रा बाबु दाजुहरूको सिद्धान्त अनुसार तिमीहरूलाई पनि खोजेर खोज खोज्ने गर आफूलाई मनपर्ने नानी हो त्यही म पनि बिस्तेक्छु बरु जातपातको वास्ता नगरे हुन्छ खिस्सा हाँसेर हर्स नानीले ना भने नानी थक्कु त्यसै गरोस् म त अहिले बिहे गर्न चाहन्न घरै बनिसकेको छैन खुवाउने पाल्नेलाई नै आफू आफूलाई तागत आइसकेको छैन के बिहे गर्न हतपत अर्काकी छोरीले छोरी ल्याएर त्यसै भोकिराख्नु त ठिक छैन घर त रुपियाँ भएपछि भन्ला तर बुढी हुँदै गएको मेरो अवस्थालाई अवस्थाले पर्खिरहनु त सक्दैन के त मैले तिम्रो बिहे नहेरिकनै मर् मर्ने लत्माइले अलिक दुखित भएर भनिने घर बनेको पनि देख्नुहोला बिहे पनि हेर्न पाउनुहुनेछ अहिले हामीलाई त्यसरी टुक्रो बनाउने अल छिना नचिताउनुहोला आमा हर्षनारायणले श्रद्धापूर्ण भावमा भने मैले मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु लत्माईले भने आमा छोराको यो कुरा हुँदाहुँदै नानी थपको मनभित्र के के आवाज आए भयो उनलाई कसैले बोलाए जस्तो कुरा गरे जस्तो कोही कसैको का प्रतीक्षामा बसिरहे जस्तो के के कस्तो के के जस्तो उनको मनभित्र भाव तरङ्ग तरङ्ग हुन थाल्यो अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्दन उठाए परपरसम्म हेर्न लागिन् पानी पर्न थामिसकेको थियो साँझ झमक्क परिसके तापनि अलि निहालेर रा रामसँग हेर्न सकेमा बाटोमा आउने मानिसमा धमिलो रूपमा देखिन्थ्यो त्यसैले नानी थकुले खुब गहिरोसँग निहालेर बाटोमा हेरिरहेकी थिइन् नानी थकुको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन भात खाइवरी लोग्ने मानिस जति तमाखु खानतिर लागे पूर्ण नारायण गीश्वास नि सिन्तलीले जुठो भाँडा लतमायाले चुहिएर जम्मा भएका पानी सोहर्दै फ्याँकिरहन् नानी थकु आफूले खाएको जुठो माझेर गइसकेकी थिइन् त्यसैले उनलाई ध्यान गर्नुपर्ने कुरा पनि थिएन नानी थकु उद्वेलित भएर त्यसै झ्यालमा बसिनै रहेकी थिइन् एकैछिनमा अध्यारोको धमिलोपना चिर्दै डाक्टर कुदत्त प्रसाद टुक्टुक्क अगाडि आइपुगेको नानी थकुले देखिन् उनलाई देख्नासाथ नानीथकु फाल हालेर तल छिँडीमा दौड्रिन् छिँडीमै गएर डाक्टर गुदुत्त राम्रो स्वागत भाव देखाउँदै उनले भनिन् यस बेला किन हँस्याङ हँस्याङ गर्दै आउनुभएको डाक्टर साहेब अलि सानो स्वरमा गोदा प्रसादले भने तिमीलाई बोलाउन आएको आज त्यसमा पनि अहिले सायद निकै बेस छ बस सब बन्दोबस्त ठिकठाक भइसकेको छ अर्कै एउटा राम्रो र गुप्त घरमा त्यहाँ तिमीले कुनै कुराको फि फिक्री र छैन रेडियो लगायतको व्यवस्था मिलाइसकेको छ दाईहरूले सुन्नुहोला अझ अलि सानो स्वरमा बोल्नुहोस् के भन्नुभएको अलिक उत्सुकताका साथ नानी थकुले भन्यो तिमीलाई बोलाउन आएको आज तिमीलाई मेरो घरमा स्वागत गर्न आएको नानी थकु कहाँतिर कहाँनिर गएर बिस्तारै डाक्टर गदत्र प्रसादले भने नानी थकु एकछिन अकमक्क परिन् उनी टोलाइन् गौर गरिन् अनि एकैछिनपछि डाक्टर गङ्गत्ता प्रसादले फेरि भने हिँड नानी थको केही धन्दा मान्नु पर्दैन निष्फिक्री हो म आउन्न सरल भावमा नानी थकोले बिस्तारै भने तिमीले डराउनु पर्दैन नानी थकु केही चिन्ता छैन तिमी आइपुग्छ विनित भावमा डाक्टर गुदत्त प्रसादले भने म आउँदिनँ डाक्टर साहेब अब मलाई प्रेम गर्न मन भएन बाउलाई सब ठिकठाक गरिसके भन्छु त साँच्चै हो डाक्टर साहेब अब मलाई प्रेम गर्न मन भएन सीधा छुट्टी नपरेर मात्र यस्तो भएको होला नानी थाको एकछिनमा यो दिगदारी मिटिने छ जिद्दी नगर्नुहोस् सा डाक्टर साहेब साँच्चै नै हो म आउँदिन आफ्ना शाखा सम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अरू अझ बढ्दा दिगदारी र खिन्नता हुन ना सक्छ नानीताको यसको तिमी प्रवाह नगर एकैछिनमा दिगदारी हटेर हटेर मन रमाउन र रसाउन थाल्छ डक्टर म प्रसादले सम्झाएर भने म मा स्वास्नी मान्छे कि कलङ के हुन चाहन्न म जिन्दगी बेच्न चाहन्न मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो अब म नारीव गिराउन ना चाहन्न नानी थकुले भने नारीत्वको महत्त्व यो होइन कि नानी कोही पुरुषसित पनि सम्बन्धी राख्नुहुन्न म त भन्छु नारीको नारी कोही पुरुषलाई ग्रहण गर्नु हो भिक्षिणी आदि हुनु त नपाउँ सक्नु प्रेम गरिसकेर यहाँसम्मको बन्दोबस्त गराइसकेर अहिले यस्तो कुरा गर्नु मेरो लागि त सरासर धोकै भयो प्रभावपूर्ण भावमा डाक्टर गदत्र प्रसादले भने नानी थ नानी थकु लागि डाक्टर गोदत्त प्रसादमाथि माया बसिसकेको छ तर सञ्जना देवीको भनाइ र आफ्नो दाजु शिवनारायणको कुरामा नानी थकुले सत्य देखिन् त्यसैले नानी थकु दुवै प्रबल प्रभावको दोधारमा परि अलमलिरहेकी छिन् वल् परिरहेकी छिन् यही दोमन दोधारको चक्करमा ना परि नानी थकु अकर्मणीय भएर त्यसै जिल्ला र वल्ला परिरहन् नानी थकुबाट केही जवाफ नपाएर डाक्टर गत्तम प्रसादले फेरि भने जाउँ हिँड नानी ठकु दोमनमा फसेर मौका नगमाऊ बाहिर मोटर छाडिआएको छु जाउँ शुभसाइदले तिमीलाई हाँसेर पर्खिरहेको छ नानी थकुको पाखुरा तान्दै डाक्टर गोदत्ता प्रसादले भने आजलाई भएको डाक्टर साहब भोलि पर्सि विचार गरौँला नानी थकुले नाम रनिन् प्रेममा विचार गरिन नानी थकु त्यो त आफै हुन्छ र ग्रहण गरिन जान्छ अनि झट्ट त्यसलाई प्राप्त गर्नु निसुख हो र जीवन हो विचार त प्रेम त्याग्न खोज्दा पो गर्नुपर्छ कि यसले जीवनलाई अध्यारो मात्रै लैजान्न भनेर प्रेम प्लावित भावमा डाक्टर गौतत्त प्रसादले भने डाक्टर साहेब आजलाई माफ गर्नुहोला आज मेरो मन ठिक छैन बरु गइ पनि हाल्नुहोस् डाक्टर साहेब दाइहरू आउनुभयो भने नचाहिँदा आपत्ति बोक्नु पर्ला यति भन्दै नानी थकु सरासर माथि उक्लिन् अझ पनि एकछिन डाक्टर गौतत्त प्रसाद छिँडीमा पर्खि नै रहेका थिए नानी थकुले फेरि तुरुन्त उर्लिएर भने जानुहोस् भने डाक्टर साहब कान्छा दाजु तल ओली नै आँट्नु भएको छ गइहाल्नुहोस् गइहाल्नुहोस् यति भने नानी थकु माथि उक्लिन् अनि डाक्टरको दता प्रसार पनि